नमस्कार सामुदायिक रेडियो रेडियो एक सय चार थुप्रो पाँच मेगा सुनेर बस्नुहुने सम्पूर्ण सम्पूर्ण तपाईँमा हार्दिक हार्दिक स्वागत छ कार्यक्रम कलुट गाउँ जहाँ लिएर उपस्थित भइसकेका छौँ अनि सागर अनि मेरो आवाजलाई तपाईँको रेडियो सेट जस्तै मोबाइल सेटसम्म बढाउने काम कञ्चनबाट राजले गरिरहनु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थोलो पाँच मेगाहरू सँगसँगै इन्टरनेट लाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कमबाट प्रत्येक साताको बुधबार अपहरण् चार बजेको समाचारपछि करिब करिब पाँच बजीसम्म हामी आउने गर्छौँ कार्यक्रम कलिउडका आउनडाउन लिएर र कार्यक्रम कलिउडका आउनडाउनभित्र रहेर हामीले नेपाली चलचित्रका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ विशेष प्रदर्शन भइराखेका चलचित्रहरू प्रदर्शनको नजिक नजिक आउन लागेका चलचित्रहरू र प्रदर्शन भएर भर्खर मात्र गएका नेपाली चलचित्रका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ साउ कार्यकम कलिउड काउन्टडाउन मा राज पनि 10 वटा उत्कृष्ट गीत संगीत रहेका छन् र अब लाग्नु पर्ने हुन्छ काउन्टडाउन को नम्बर 10 पोसन तर्फ नम्बर 3 इन पोसन क्याप्चर गरेको छ नेपाली कथानक चलचित्र लभ इन चाइना border र लभ इन चाइना border रिलीज भइसकेको फिल्म हो विस्तार बिस्तारै काउन्टडाउन बाजतला गर्दैछ अबलाई भने कलिउड काउन्टडाउन को नम्बर 10 पोसनमा नेपाली कथानक चलचित्र लभ इन चाइना border बाट सतेसते तिमीलाई नम्बर 10 सत्य सत्य तिमी हृदय को कुना भि लुकाई रा सत्य सत्य तिमी हृदय को कुना भि लुकाई रा ओके okay, कलिड कान्टाको नम्बर टेन क्वेसनको गीत यहाँले सुन्दै हुनुहुन्छ लबिन्छ अहिले बर्डरबाट राखेको थिएँ सत्य सत्य तिमीलाई माया गर्छु म र बिस्तारै बिस्तारै काउन्टाउन बाटो तल जर्दैछ र मलाई नम्बर नाइन पोइसनको गीत सुने पालौ नम्बर नाइन पोइन्स क्याप्सन गरेको छ बर्बाद र प्रदर्शनमा आउनुपर्ने फिल्म र प्रदर्शनमा आउन पर्ने सकेको छैन मलाई भने कलिउड काउन्टाउनको नम्बर नाइन क्वेसनमा नेपाली कथा चलचित्र बर्बादबाट आँखाहरू बिसाउँदा म नै आखा हरु भिसौदानी तिमलाई हेर्दै नि दाउ फ्यूजिएर हेर्दै पनि तिमलाई देख्न पाऊ नेपाली कथन चलचित्र बर्बादबाट राखेको थिए नम्बर नाइन पर्सेन्ट क्याप्चको गीत सु नेपाल हो दुई माथि चढेको छ नम्बर एट पेसनमा आइपुगेको छ फिल्म रोमान्स परेको छ अब रोमान्स प्रदर्शनको लागि एकदम तयार भएर बसेको फिल्म हो कलिउड क्याउन्टरको नम्बर एट पेसनमा नेपाली कथा चलचित्र रोमान्सबाट टाइटल सङ नम्बर एट के रोमान्सको गीत यहाँले सुन्दै हुनुहुन्छ नम्बर एट पोजिसनमा आइपुगेको छ दुई स्टेप माथि चढेको छ गत हप्ताभन्दा अब यो फिल्म पनि प्रदर्शनमा आउनुपर्ने फिल्म हो अबलाई नम्बर सेभेन पोइसनको गीत सुनेपाल हो र नम्बर सेभेन पोजिसन क्याप्चर गरेको छ पहिलो माया हो मेरो रामजी लामिछानेले फिल्मको निर्देशन गरेका हुन् र फिल्म पनि अब प्रदर्शनको लागि तयार भइसकेको फिल्म हो अबलाई भने कलुट कामको नम्बर सेभेन पोजिसनमा नेपाली कताङ चलचित्र पहिलो माया हो मेरोबाट टाइटल सङ्ग नम्बर सेभेन आहे को पल पल तिम्रैने याद हर पल निर्देशन गरेको फिल्म पहिलो माया हो मेरो गीत उहाँले सुन्दै हुनुहुन्छ नम्बर सेभेन पोजिसनमा आइपुगेको छ ओके नन मोबाइलको रूपमा परेको छ गत हप्ता पनि नम्बर सेभेन पोइन्समा रम्बर सेभेन पोइसन क्यान्सल गरेको छ भनेको गीत सु नम्बर सिक्स पोजिसनमा पनि नन मोबाइलको रूपमा मन्जरी फिल्म परेको छ मन्जरी बिस गतिबाट पचासमा आउँदैछ अब भने कलका अन्सलको नम्बर सिक्स पोजिसनमा नेपाली कथा चलचित्र मन्जरीबाट जादु नम्बर सिक्स ठोके ही धड़कन को चल समय थाल मई करा के ही खेकस को दे मनै तैरी मनै त हो नि साथी मनकै कुरामा आज मनलाई खोल्न देऊ जादु नेपाली कथङ चलचित्र मन्जरीको गीत यहाँले सुन्दै हुन्छ नम्बर सिक्स पोइसन क्याप्चर गरेको छ नम्बरको रूपमा पढेको छ यो साता अब नम्बर फाइभ क्वेसनको गीत सुनेपाल नम्बर फाइभ पोइसन क्याप्चर गरेको छ हमेसा र क्याउन्टनबाट बिस्तारै बिस्तारै तल झर्दैछ र देशका केही सिनेमा घरमा अझ पनि यो फिल्म प्रदर्शन भएको जानकारी हामीलाई प्राप्त भएको छ दुई स्टेप तल झरेको छ गत हप्ताभन्दा अबलाई भने नम्बर फाइभ क्वेसनमा नेपाली कथङ चलचित्र हमेसाबाट टाइटल छ नम्बर फाइभ ओके okay, हमेसा हमेसा नेवाली कथन चलचित्र हमेसाको टाइटल सङ्ग यहाँ सुनिरहनु भएको छ नम्बर फाइभ पोजिसनमा आइपुगेको छ दुई स्टेप पावज ढरेको छ र त्यसका केही सिनेमा गर्नु यो फिल्म प्रदर्शन भइराखेको छ रेखा थापा र सबि राजुजाले जेसुक्त रूपमा फिल्मको निर्माण गरेका हुन् भने सवि श्रेष्ठले फिल्मको निर्देशन गरेका हुन् सबिन श्रेष्ठ रनिकर्का रेखा थापा लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ हमेसा र हमेसाले राम्रो व्यवहार पनि गरिराखेको छ अबलाई नम्बर फोर पोइसनको गीत नेपाल हो नम्बर फोर पोजिसन क्याप्चर गरेको छ एक स्टेप माथि चढेको प्रदर्शनको लागि तयार भएको यो चलचित्र यो दुनिया छाड्न सक्छु आई लभ यु रिया आई लभ यु रिया आई लभ यु रिया आई लभ यु रिया एक्लै सम्झी परबर आउँछु एक्लै सम्झी हाँसु म एक्लै सम्झी करा आउँछु एक्लै सम्झी रुचु lehau ma pramero ma maya husimro lehau ma pramero ma chaya hu ma timro chaya chaya chaya chaya ma hu timro timro chaya maya maya maya maya ma hu timro timro maya chaya chaya chaya chaya ma hu timro timro chaya maya maya maya maya ma hu timro timro maya pasho banne timi pasho maya ko hu yo mari pasho banne timi pasho maya ko hu yo mari pasho banne timi pasho maya ko hu yo mari i love you dear i love you dear I love you dear sat sat sat banda bande sat tin rochte ho ki maya maya banda bande timi ar kai ko hune ho khatma pani sakdinam timi kaise ko hune chailo timero bhenu mane kaise ko pani hune chaili chhati chiri dekhaun kitok phodi dekhaun haako na sakati kati timre na ule khaun maya bannu sabda me to mutu tu chappal ma timi action taara hunda aago bolcha yo man ma ekle samji baparau ekle samji hanchu ma ekle samji karau ekle samjhi ruchuma mero ho matra mero maya ho sunngo mero ho matra mero machhaya ho matingo chhaya chhaya chhaya chhaya bahut din ro tera chhaya maya maya maya maya bahut din ro tera maya chhaya chhaya chhaya chhaya bahut din ro tera chhaya maya maya maya maya bahut din ro maya pashu banne tumi pashu maya ko hui mari pashu banne tumi pashu maya ko hui mari पशु बन्ने तम्बी पश्य मायाको हो यो पशु बन्ने तम्बी पश्यु मायाको हो यो ओके आई लभ यु रिया आई लभ यु रिया नेपाली कत चलचित्र रियाबाट गीत सुनिरहनु भएको छ नम्बर फोर पोइसन क्याप्चर गरेको छ यस साता एकिस्टे मार्क चढेको छ वैशाख ओके जेठ तिन यो फिल्म रिलिज हुँदैछ अगाडि नै प्रदर्शनमा आउनु पर्ने फिल्म जेड तिन गति पुगेको हो उसलाई नम्बर थ्री पोइसनको गीत सुनि पालौँ नम्बर थ्री पोइसन क्याप्चर गरेको छ वैशाख सत्ताइस गतिबाट प्रदर्शनमा आउन लागेको फिल्म ब्ल्याक नाइटले र ब्ल्याक नाइट वैशाख तेह्र गते यसले रिलिज डेट तोगेको थियो यो फिल्मको पनि डेट पोस्ट भएर वैशाख 27 गति पुगेको छ भने बैशाख हो एक स्टेप माथि चढेको छ गत हप्ताभन्दा ब्ल्याक नाइटबाट आमा रामरी रामरी ए माया हे ब्ल्याक नाइटको गीत यहाँले सुनिरहनु भएको छ ए माया ओ माया र वैशाख सत्ताइस गतिबाट यो फिल्म प्रदर्शनमा आउँदैछ मुधुसूदन भट्टराईले फिल्मको निर्देशन गरेका हुन् भने राजबापू गोर्खाली फिल्मका निर्माता हुन् अब टु पोइन्टर गरेको छ नोटबुकले र नोटबुकको कुराकानी गर्ने हो भने देशका केही सिनेमा घरमा अझ पनि यो फिल्म प्रदर्शन भइराखेको छ प्रज्ञा जसले फिल्मलाई निर्माण गरेकी हुन् भने योगेश घुमरीले फिल्मको निर्देशन गरेका हुन् वसन्त सागपुटाको सङ्गीत सुन्न पाइसक्यो अबलाई नम्बर टु क्वेसनमा नेपाली कथङ चलचित्र नोटबुकबाट गाला रातै रात गाला रात गाला रात गाला रात गाला रात बैसल होती लाज ले होती हो योक को गाला रात खे नोटबुकको गीत यहाँले सुनिरहनु भएको छ नम्बर टू क्वेसन क्याप्सर गरेको छ गाला राते गाले रातै वोलको गीत दे यतिखेर देशका केही सिनेमा गर्मा अझ यो फिल्म प्रदर्शन भइराखेको छ अबला नम्बर वान क्वेसनको गीत सुन्ने फालो त्योभन्दा अगाडि नम्बर टेन पोइन्सदेखि नम्बर टू पोइन्ससम्म आइपुग्दा कुन फिल्मको गीत स्थानमा परेको छ एकपल्ट रुक्याब नम्बर टेनमा लबिन चाइना बोर्डरबाट सत्य सत्य नम्बर नाइनमा बर्बादबाट आँखाहरू नम्बर एटमा रोमान्सको टाइटल सङ्ग नम्बर सेभेनमा पहिलो माया हो मेरोको टाइटल नम्बर सिक्समा मन्जरीको जादु वर्ल्डको गीत नम्बर फाइभमा हमेसा नम्बर फोरमा रियन नम्बर फोर नम्बर थ्रीमा ब्ल्याक नाइटबाट ए माया ओ माया नम्बर मा नोटबुकको गाल रातै ओके अब okay, नम्बर वान क्वेसनमा कुन फिल्मको गीत परेको छ यहाँले गीत गिसक्नु भएको छ यतिखेर प्रदर्शन भएर राखेको फिल्म मेरो मनको साथी नम्बर वान क्वेसन क्याप्चर गरेको छ र फिल्मको कुराकानी गर्ने हो भने राजेश राई फिल्मका निर्माता हुन् भन्ने फिल्मलाई प्रदीप श्रेष्ठले निर्देशन गरेका हुन् जीवन लुइटल आयुष रिजाल राजेश माल जस्मिन श्रेष्ठ लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ नायनगढ कु चलचित्र मन्दिर देशव्यापी रूपमा यो फिल्म प्रदर्शन भएर छ मेरो मनको साथी र फिल्मले निकै राम्रो व्यवहार पनि गरिराखेको छ नम्बर वान क्वेसनको गीत सोध्दै प्रोग्रामबाट अब भने छुटिनुपर्ने टाइम भइसकेको छ प्रोग्राम सुनिदिएर साथ दिने तपाई सम्पूर्ण सम्पूर्णलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु कन्ट्रीबाट सम्पूर्ण गर्ने राजप्रति आभार व्यक्त गर्दै कलिउड काउन्टाउनबाट म स्वागत छुटिन्छु हौस् त नमस्कार हम ही ने सिनो लेख्दै जाँदा एउटा राम्रो लगाउनु पर्छ है होइन ठाउँ पनि हुनु पर्यो फेरि हाम्रो मलाई सेवालाई सुट सेवा साडी र ब्लाउज हाम्रो सौराज्य कृषि विकास ब्याङ्कको पहिलो चलामा सौभागी बस्त्रालाई खुलिसकेको छ भन्ने हामीलाई लगाइराखेको छ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 अंडरग्राउंड में शीघ्र खुल्द घर तथा खोटा सजावट का लागी, एक पटक समझने पड़ने नाम आसिया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 पुनसक कुनै पनि अफिस बैंक तथा वित्तीय संस्थाको लागि आवश्यक पनि भर्टिकल भ्यानिटिङ फर्निचर पनि पाइन्छ आशिया होम डेकोर्ले समचन होस् आफ्नो कोठा सजाउने सपना पूरा गर्नुहोस् रुचितौंन्के एकमात्र हीरोको आधिकारिक विक्रेता मार्शल इम्पेरियम मार्शल इम्पेरियम लाकोको सपना बाइक चल्ने हुन्छ हीरो बाइक किर्साना मार्शल इम्पेरियम मा पूरा हुन्छ ज करने सोचाई में समझना सकन संपर्क हिरो को आधिकारिक्रेता चौक पर्सा बजार फोन शून्य छपन पांच तिरासी एक सौ उन्स मोबाइल अंठानब्बे अब मार्शल ढाका चौबन्दी ल्याइदिउला मलाई चाहिँ मखमली पछ्यौरी ल्याइदिऊला त्यो पनि चाहिँ होइन के चाहियो त जे ल्याइदिन्छु भने पनि चाहिँदैन चाहिँ भन्छु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 पर्थिवता था। पर्थिवता था। अंकल अ बाबु रिंग िटी बालुवा समेत पाइन्छ साथै होम डेलिभरीको व्यवस्था समेत रहेको कुरा सहरर्ष जानकारी गराइन्छ सम्पर्क उद्योग अन्ठानब्बे चार एकाउन्न तिरासी सुन्ना छयालिस अन्ठानब्बे एक बयालिस तिहत्तर तिन सय तेइस बुद्धि बहादुर कुमाल न त धेरै समय सापेक्षमा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 वर्षाका लागि खैरानी च्वार वर्षा बजार चितवन एस डेभलपमेन्ट बैङ्क सँगै फोन शून्य छपन्न पाँच बयासी एक सय सोह्र हामी सधैँ तपाईँकै सेवामा समर्पित आस्था एपटक सुन्नुहोस् त एकछिन ल ल यता सुन्नुहोस् न भनेको प्लिज एकछिन है होइन त्यही घरमा लट्ठ भएर हेरिराख्नु भएको छ किन हो हेर्नुहोस् न त्यो घरभन्दा नि घरको आर्क सहितको झ्याल ढोका कति राम्रो र आकर्षक छ है विकल्पका हरेक उत्पादनहरू आकर्षक र बलियो छ नि दाई अझ हेर्नुहोस् त त्यसको आधुनिक डिजाइन कस्तो राम्रो छ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 वेबसाइट जन्तु प्रकृति हाम्रो एकै हुन्छ नरिसाउ मरिरत्न सुन चाँदी पशुरबाट सुनका गहना बनाइदिन्छु अब त पत्थर नया रहना ग्यारेटी का साथ खरीद बिक्री संपर्क बागलुंग मड़ीरत्न सुन चांदी पसल रत्नगर दुई हाई स्कूल रोड फोन शून्य छप्पन पांच साठी शून्य सत्ताइस मोबाइल अंठानब्बे पांच पचास अंठानन तीन सौ सचालीस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 झन सही टाढी चोखो सस्तो भर्ने जललाई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 हजुर हामी कहाँ बोर्डिङ स्कुलका सम्पूर्ण जुत्ता चप्पल ब्याग साथै विभिन्न ब्रान्डका स्वदेशी तथा विदेशी रेडिमेड कपडाहरू साथै फेसन अनुसार र अर्डर बमोम जुत्ता चप्पल कपडाहरू उपलब्ध गराइन्छ तथा स्काई सुज बिएफ डियर हिल सुज शिखर सुज मकालो फुटवर र विभिन्न कोरियन र थाइल्यान्ड जुत्ता चप्पलहरू पाइन्छ सम्पर्क मनोकामना फेन्स स्टोर्स रतनगर दुई हाई स्कुल रोड चितवन फोन शून्य मोबाइल अन्ठानब्बे चार रमेश लोहोनी उफो, यो मेरो दात छिद्रा परेर पड़े सा फेरी मेरे भाई को दार आयोजना मेरे छोरा छोरी को दाँत नमि वोट नजोड़ीने च्यापू बाहर निस्कने दाँत खपटिने समस्या पारे कह गए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 प्रत्येक शनिबार बिहान नौ बजे स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर लोकबहादुर सेडाई प्रत्येक शनिबार दिउँसो एक बजे हार जोडनी मेरुदण्ड तथा नशा रोग विश्व डाक्टर सेवा र प्रत्येक मङ्गलबार दिउँसो एक बजे हार जोडनी मेरुदण्ड तथा नशा रोग विश्वज्ञ डाक्टर सुधी पार वैदेशिक प्रत्येक शनिबार दिउँसो एक बजे पेट छाती मोटु तथा मृगौला रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ यो छाला रोग विशेषज्ञ डाक्टर सेवा साथै बाल रोग विशेषज्ञ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 सूचना रत्नगर नगरपालिकाको आर्थिक सहयोग र चितवन नेत्रहीन सङ्घ इकाइ समिति रत्नगरको संयुक्त आयोजनामा रत्नगर नगरपालिकामा बसोबास गर्ने सम्पूर्ण अपाङ्गहरूको गणना हुने कार्यक्रम यही मिति दुई हजार सत्तरी वैशाख दसबाट शुरू भई वैशाख मसान्तमा सक्नुपर्ने हुँदा तपाईँहरूको घर घरमा आउने गणकहरूलाई यथार्थ विवरण दि अपाङ्ग गणना कार्यक्रमलाई सफल पारिदिनुहुन्छ